आज माघ सोह्र गते देशभर विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइएको छ तत्कालीन एकतन्त्र जहानिया राणा शासन विरुद्ध प्रजातन्त्रको पक्षमा आवाज उठाउँदा शाहदत प्राप्त गरेका चार सपोत शुक्रराज शास्त्री धर्मभक्त माथिमा गङ्गलाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदण्ड दिएको दिनको स्मरण गर्दै हरेक वर्ष यो दिवस मनाउने गरिएको हो चार शहीदको बलिदान देशमा धेरै परिवर्तन हुन पुग्यो देशमा दुई सय चार वर्षीय शाह वंशको पनि पतन भयो र लोकतन्त्र गणतन्त्र महान दिशातर्फ अघि बढ्यो तर सरकारले सामान्य घटनामा मारिएका व्यक्तिलाई पनि शहीदको उपमा दिएपछि शहीद शब्दकै अपमान भइरहेको छ शहीदलाई जति सम्मान दिनुपर्ने हो त्यो पुरा नभएको असली सहितको सम्मान हुनुपर्ने बताउनुहुन्छ रत्नगर एक निपणीका कृष्ण अर्याल जति सम्मान हुनुपर्ने हो त्यति भा छैन अब भिडभाड लडेका गाडीले खिचेका सबैलाई शहीद भन्छन् होइन त्यो प्रवृत्ति हट्नुपर्छ अब असली सहीदहरूको सम्मान हुनुपर्छ त्यो चाहिँ हुन सके होइन सरकारले शहीदका नाममा लाखौँ रकम वितरण गरेर सहितको बलिदान त्याग ओज र सम्मानलाई पैसामा रूपान्तरण गरिदिएको छ प्रजातन्त्र प्राप्तिका लागि दुई हजार सात साल छु हजार जन आन्दोलनमा शहादत प्राप्त गर्नेहरूको अपमान हुने गरी शहीदको वर्गीकरण गरिएपछि वास्तविक सहितको सम्मान हुन नसकेको हो अहिलेसम्म नेपालमा शहीदको सपना साकार नभएको बताउनुहुन्छ पदमपुर एकका कृष्ण शर्मा हुन सके जन अपेक्षा काम गर्न सकेनन् नेताहरूले अब जम्मू मन्त्रीमण्डल बनाउने त्यसपछि अब भ्रष्टाचार गर्ने शहीदहरूले बलिदान गरेका हुन् भन्ने मात्रै नेतालाई भइरहेछ अझै पनि चेतना भएको छैन विभिन्न घटनामा मारिएका व्यक्तिलाई सस्तो लोकप्रियताका लागि भत्ताबड सहित घोषणा गरेर सरकारले शहीदको अवमूल्य गरेको छ जब देशमा दिगो शान्ति सुरक्षा र संविधान बन्छ तब शहीदको सम्मान हुने बताउनुहुन्छ जमुनामिस नै देशमा जब शान्ति सुरक्षा शान्ति एउटा सरकार तथा राजनैतिक दलहरूले शहीद दिवसका दिन शालिकमा माल्यार्पण गर्दैमा शहीदको सम्मान हुन सक्दैन प्रजातन्त्र प्राप्तिका लागि बलिदानी गर्ने सपुतहरूले उठाएको राष्ट्रको मुद्दा समाजको मुद्दा मानवताको मुद्दालाई मूर्त रूप दिन सके मात्र महान शहीदहरूप्रति स्वच्छ श्रद्धाञ्जली हुनेछ